सोच छव्य सत्य निर्विक मन मनमा विश्वास चा। गीत चा, संगीत छ उत्साह को रंग छोज छबर छोड़ रेडियो विजय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 हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट गद्य सामग्रीहरूको वाचन मार्फत तपाईहरूको मन मस्तिष्कलाई स्पश गराउने प्रयास गर्ने गर्छौ अझ भनौ तपाईहरूको यो रात्रिकालीन बसायलाई सुमथुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौं जस अन्तर्गत विगत केही श्रृंखलादेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौ एउटी छोरीलाई समाजले हेर्ने नजरका बीच आफ्नो बाबुलाई दिएको वचन काट्न नसकेर जियाले निकै संघर्ष गरिरहेकी छिन् तर आफ्नो परिवारलाई बिछोड हुन अथवा विभाजित गर्न भने चाहेकी छैनन् जिया जस्तो सुकै संघर्ष गर्नु पनि तयार थिइन् तर विभाजन गर्न भने उनी हिचकिचाउँछिन् आज सोही जियाको कथा अझै अगाडि बढ़िरहेको छ कार्यक्रम स्पर्शको आजको श्रृंखलामा हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको सातौं श्रृंखला लिएर उपस्थित भएका छौं सातौं श्रृंखलामा साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन सुन्नुहोस् पृष्ठ अनिसा मिता आमालाई भेट्न जान मान्दैनथे आमाको त्यो रौद्र रूप देखेर तर्सिएका उनीहरूको डर अझै कम भएको थिएन तर म हरक दिन तैंहां वहां रेखदेख करते खानेकुरा खुआ कपाल कोरदिथे क्रम में कतिपटक त औषधि को प्रभाव में वहां तर कतिपटक तहां को आक्रोश ज्वाला को ज्वालामुखी इस फुटो कि मेस को चपेटा में तर मौन वहां को हालत जी सुक डरलाग्द भाँला अगाल थे समझाने कोशिश करते दिन दिवसो शनिवार अदिति मैम को काम सकर फर्कना लग्दा वहां भिया तिमीसंगरा एक सायद समय दिन सक्छु नेपाल सर पनि त्यहीँ हुनुहुन्थ्यो दुबईको अनुहार गम्भीर थियो मैले दुबईलाई हेर्दै बिस्तारै भने के कुरा म्याम उहाँले मलाई बस्न आग्रह गर्नुभयो म बस्सकेपछि नेपाल सरले कोमल स्वरमा भन्नुभयो जिया म जे भन्दैछु त्यो ध्यानपूर्वक सुन अनि निर्णय तिमी आफू गर तिम्रो निर्णय हामी सहजै स्वीकार्नेछौ उहाँ केही बेर अडिनुभयो मैले ध्यानपूर्वक उहाँलाई हेरेँ यो नसोच कि तिम्रो निर्णयले हामीबीचको सम्बन्धमा कुनै अन्तर आउनेछ उहाँ फेरि केही भेर अडिनुभयो जी हा मलाई थाहा छ कि यो तिम्रो होइन हाम्रो स्वार्थको कुरा हो उहाँले भन्न सुरु गर्नुभयो तिमी यो नसोच कि हामी तिम्रो हालतसँग दया देखाएर यो प्रस्ताव राख्दैछौ बरु हामी त हाम्रै हालतसँग टिठाएर उहाँ फेरि अन्कनाउनुभयो अप्ठ्यारो मानेर अदिति म्यामलाई हेर्नुभयो अदिति म्यामले आश्वासनपूर्ण भावले टाउको हल्लाएपछि उहाँले हिम्मत जुटाउँदै भन्नुभयो यदि तुम्हें आपत्ति होने हमी जानूला कामूनी रूप में एडप्ट चाह केही सुने अपेक्षा थियो, तर बेर केही बोल सक हेर जिया हाम्रो कुरा तिमीलाई नराम्रो त्यसो नभन्नुहोस् न म्याम मैले अदिति म्यामको कुरा बिचैमा काट्थेँ भने तपाईँहरूले यो प्रस्ताव राख्नु मलाई मेरो परिवारलाई सम्मान दिनु हो तर म यो प्रस्ताव स्वीकार्न सक्दिनँ किन उहाँहरूले सम्भव स्वेत स्वरमा भन्नुभयो जब तिमी मान्छौ कि यो प्रस्ताव गलत होइन भने फेरि किन मलाई थाहा छ यो जानुको मात्र होइन हाम्रो पनि सौभाग्य हुनेछ तर म बाको भरोसा तोड्न चाहन्न जिया मेरै भरोसामा सायद बाले त्यसरी चटक्क छोडेर जान सक्नुभएको थियो हामीलाई कि म पुरा परिवारलाई सम्हाल्न सक्नेछु तर आज मा, आमा मानसिक अस्पतालमा पुग्नु भएको छ अनि यदि मैले जानु पनि तपाईँहरूलाई दिएँ भने के मान रह्यो मेरो बाको भरोसाको जिहा तिमी आफ्नो सुविधाको लागि त यो गरिरहेकी छौ नि होइन र तिमी त जानुको भविष्य र हाम्रो लाचारी लेखेर कारण चाहे जेसुकै होस् म यो गर्न सक्दिनँ म भोलि बाको सामुन्ने पर्दा लज्जित भएर टाउको झुकाउन चाहन्न म चाहन्न बालाई फेरि यो म भन्ने मौका दिन कि मैले उहाँको परिवारलाई विभाजित गरिदिएँ म्याम एउटा दाग मसँग अझै आलै छ बाले दिनु दिनुभएको मैले गर्दनको पोलेको खतमा स्पर्श गर्दै भने अब म अर्को दाग आफूमाथि लाग्न दिन अदिति म्याम र सरको अनुहारमा निराशापोति हो मलाई उहाँहरूमाथि अगात करुणा उमलेर आयो मैले म्यामको ह्विल चेयर अगाडि गएर खुँडा टेकेर उहाँको हात आफ्नो हातमा लिँदै भने हुन त तपाईँभन्दा म धेरै सानो छु तपाईँहरूलाई थाहा नभएको नबुझेको कुनै कुरा छैन तर म यति बेला यही भन्न चाहन्छु कि आमा बन्नलाई सन्तान काखमा र कोखमा हुन जरुरी छैन केवल मन विशाल हुनुपर्छ मुटुकोमल हुनुपर्छ जुन कि तपाईँको छ जहाँ हामी जस्ता अनाथ र असहाय यति आत्मीयताको साथ अटाएका छौँ सा। त्यहाँ कुनै मोहर किन लाग्नुपर्छ किन कुनै कागजमै लेखिनुपर्छ यो फलाना फलानाको छोरा या छोरी हो के यस्तो गर्दैमा मात्र जानु तपाईँकै हुन्छ र मेरो विश्वास गर्नुहोस् म्याम कुनै पनि आमाले आफ्नो सन्तानको लागि योभन्दा धेरै गर्न सक्दैनन् जुन तपाईँ हाम्रो लागि गरिरहनु भएको छ कागज गरेर या नगरेर जानु मात्र होइन हामी सबै तपाईँकै हौ अनि मौका आयो भने अरूको त म भन्न सक्दिनँ तर म यो साबित गरेर देखाउने पनि छु अदित म्याम भकानो छोडेर रोइदिनुभयो सर मेरो टाउकोमा हात राखेर रा बाहिर निस्कनुभयो त्यसपछि यो प्रसङ्ग फेरि कहिले निस्केन तर म्यामको व्यापार हामीप्रति झनै आत्मीय भयो मानिर जानुलाई उहाँ प्राय उतै लैजानुहुन्थ्यो अनि काकीको मद्दतले उनीहरूको हेरविचार गर्नुहुन्थ्यो उनीहरूमै व्यस्त रहनुहुन्थ्यो हामीले स्कुल जान सुरु गऱ्यौँ दिनों अपने रफ्तार के दौड़ी रहे मैं आमा को कमी महसूस करो दिन राति काम फर्क जानूला काख में लिंता उसको जीव रन्के महसूस करें मैं भोलिपल्ट उसको ज्वरो झनई थियो, म काम में गए तर स्कूल जान सक आगुन को दोसों हफ्ता थी, थी। तरह दिवसों अचानक पर्न था पानी ने वर्षा को मौसम को अनुभूति कराई थी मसला डाक्टर को लीएर गए सांज उसषधि खुवाईरी मनीषा और मिता को जिम्मा लगाए म काम करको स्थित एकदम नाजुक थी डिग्री लगाए हिड़ा एक सौ पांच भाग बड़ी ज्वरो थे उसका उस हाथ पोल्थ उसके एकदम अप्ठारोसंग सास फेकी थी डाक्टरले उसलाई निमोनिया भएको भनेको थियो साथमा यो पनि भनेको थियो कि यति सानो बच्चालाई निमोनिया हुनु राम्रो लक्षण होइन सायद मैले उसको राम्रो रेखदेख गर्न सकिनँ त्यसैले उसको यो स्थिति भएको थियो यो सोचेर मलाई एकदमै आत्मग्लि भइरहेको थियो त म गुमाउन जाँदै थिएँ उसलाई पनि बालाई जस्तै आमालाई जस्तै हे ईश्वर म के गरौँ कहाँ लिएर जाउँ म यसलाई यो आधार निकै बेरदेखि म उसलाई उसको नाम लिएर बोलाइरहेकी थिएँ तर उसले आँखा खोलेकी थिएन उसकी जन्मदात्री निन्द्राको औषधिको ओभरडोजको प्रभावमा मानसिक अस्पतालको कुनै बेडमा मस्त निधाइरहेकी थिइन् उनलाई त यो पनि याद थिएन कि उनी पाँचवटा सन्तानको आमा थिइन् त्यो बेला मलाई जिया हुनुभन्दा सावित्री हुनु धेरै सजिलो महसुस भयो उसका हरेक सास फेराईसँग मेरो हंसले ठाउँ छोडिरह्यो के म केही गर्न सक्दिनँ व्यवस्थावश मेरो आँखामा आँसु नै आयो बाहिर मुसलधारे पानी परिरह्यो जाडो यति थियो कि हातखुट्टा जम्दै गरेको भान भइरहेथ्यो यस्तो लागिरहेथ्यो कि आज प्रकृति पनि मलाई साथ दिन चाहँदैन थियो अथाह वेदना र बाध्यताको अनुभूतिले मलाई विवेक शून्य बनायो म बाहिर निस्किएँ अनि त्यो दर्कन्तो पानीमा भिज्दै आकाशतिर हेरेर तिमीलाई कुनै गाह्रो छैन भगवान् बन्न किनकि मानिसको धारणामा तिमी सर्वशक्तिमान छौ साधन र स्रोत सम्पन्न छौ तिमीलाई कुनै गाह्रो छैन संसारका सारा मान्छेहरूको आस्था र विश्वासमा राज गर्न तर मलाई हेर म एउटा विश्वासको जगेर्ना गर्न पनि सक्षम छैन मैले कोसिस नगरेको होइन तर मेरो कोसिस सफल हुन सकिरहेको छैन साए सायद यसैले कि जिया बन्न सजिलो छैन त्यसैले भगवान हुन सक्छ भने एउटी पन्ध्र सोह्र वर्ष कि पाँचवटा सन्तानको आमा भएर चार महिना नपुगेकी मृत्युको दोसातमा पुगेकी बहिनीलाई बचाउन नसकिरहेको बाध्यतालाई महसुस गरेर तिम्रो आँखामा पनि व्यवस्थाको आँसु आउनेछश्वर मूर्ति भएर सबैको आस्थामा राज गर्नु र जिया हुनुको अन्तर तिमीले जिया भएर मात्रै महसुस मा गर्न सक्छौ म घुँडा टेकेर त्यही वर्षदो पानीमा जमीनमा बसेर डाको छोडेर रोएँ बाको मृत्युमा आमा पागोल हुँदा पनि त्यसरी नरोए म त्यसबेला यसरी रोएँ मेरो आत्मामा ढिक्का बनेर जमेर बसेको सारा आँसुहरू पग्लिएर त्यही बरसातमा मिसिए नेपाल सर अध्ययन कक्षबाट ओछ्यानमा आउँदा अदिति म्याम बेडरुममा हुनुहुन्थेन सरले चारैतिर खोज्नुभयो उहाँ बाहिर कोशीमा हुनुहुन्थ्यो अदिति तिमी अझै सुतेकी छैनौ मैले त काकीले अघि नै तिमीलाई सुताइदिनु भनेकी थिएँ फेरि तिमी यहाँ यो चिसोमा के गरिरहेकी सर नजिकै आउनुभयो अनि फेरि भन्नुभयो ल हेर बाछिटाले नेतृत्कै भिजिसकेकी छौ किन यहाँ यो आधार यो वर्षँदो पानीमा तिमी आमाको बाध्यता महसुस गरिरहेकी वहाँ बड़बड़ अदिति सर स्वर बिस्तार काफी हो आमा शब्द को व्यवस्था हो आदेश ऊ त्यां क्वाटर अगाड़ी हे तैंटी पंद्रह सोलह वर्ष की आमा आमापे पीड़ा ने छटपटाई रहेक अं हे यहां एटी लाचार आमा आमा हो सकता पीड़ा ने छटपटाई रेकी अदिति सर को स्वर में अथह तर सायद उसको पीड़ा मेरे पीड़ाभंदा ठूल छ किनकि ऊ आफैलाई अहिले आमाको साथ र सहाराको आवश्यकता छ तर ऊ बाध्य छे जसरी म बाध्य छु म चाहेर पनि आमा बन्न सक्दिनँ अनि उसलाई नचाहेर पनि आमा बन्नु परिरहेको छ कोखमा नराखेका ती सन्तानहरूलाई काखमा राखेर रा, आमा बनेकी त्यो अबोध बीडा मलाई यति विकराल लागिरहेछ कि त्यसको अगाडि मेरो दुःख तुच्छ महसुस भइरहेछ अतिथि सरले उहाँलाई अघाल्नुभयो हामी केही गर्न सक्दैनौ आदेश त्यो विरङ्गनाको लागि के गर्न सक्छौ हामी अदिति गरे पनि उसले स्वीकार्ने कहाँ गर्छे र जानुलाई सन्चो थिएन आदेश अचानक म्याम छटपट आउनुभयो सायद त्यसैले आदेश कहीँ उसलाई त म गएर हेर्छु सरले भन्नुभयो तिमी पहिले डाक्टरलाई फोन गर अदिति म्यामले सरको हात समात्तै भन्नुभयो आउन मान्यो भने डाक्टरलाई नै लिएर आऊ सरभित्र पस्नुभयो अनि अदिति म्याम सजल आखाले आँखाले क्वाटरतिरै हेरिरहनुभयो आदेश सरले आएर मलाई त्यहाँबाट उठाउनुभयो पानी पर्न अझै छोडेको थिएन सरसँगै आएको डाक्टरले जानुलाई राम्ररी जाँच्यो इन्जेक्सन दियो म नजिक जान पनि सकिनँ भित्तामा अडेस लागेर केवल टाढेबाट हेरिरहेँ यस्ता साना बच्चाहरूलाई चिसो लाग्यो भने यस्तै हुन्छ अलिकति रेखदेख गरे न्यानो गरिराखे केही हुँदैन डाक्टरले भन्नुभयो साँच्चै डाक्टर साहब उसलाई केही हुँदैन नि मैले सजल आँखाले डाक्टरलाई हेरेँ लौ हेर मेरो कुरा नपत्याए तिमी औषधि समय समयमा खुवाऊ न्यानो गरिराख दुई दिनमा यिनलाई ठिक हुन्छ तर चिसोसँग चाहिँ बचाएर रा राख्नुपर्छ धन्यवाद डाक्टर साहब एकपटक यसलाई ठिक होस् म फेरि यसलाई केही हुन दिन्न मैले दृढ भने अब चिया खुवाऊ डाक्टरलाई आधे सरले ठट्टा गर्दै भन्नुभयो यो चिसोमा ओछ्यानबाट जबरजस्ती थुतेर ल्याएको छु यसलाई मनम नै कतै श्रापी राख्या होला तातो चिया दिएपछि अलिकति पनि कम श्राप लाग्छ कि यसको क्या यार कस्तो कुरा गर्छ अब कहीँ श्राप दिन्छु कि क्या म तँलाई तर चियाका लागि मलाई कुनै आपत्ति छैन डाक्टरले पनि हाँस्दै भन्नुभयो तर जिया पहिले भिजेको लुगा फेर चिसोले समातेर भोलि तिमी नै ढल्यो भने यिनीहरूको के हुन्छ सरले जानुतिर औल्याउनु भयो तब पहिलो पटक मलाई जाडोको अनुभव भयो मैले अर्को कोठामा गएर लुगा फेरेर आएँ अनि चिया बसाले, डाक्टरले फेरि जानुलाई जाँच्नुभयो अब जानुको सासअली व्यवस्थित रूपले चल्न थालेको थियो चिया पिएर पनि डाक्टर र आदेश सर निकै बेर त्यहीँ बसिरहनुभयो सरले त्यहाँबाट अतिथि म्यामलाई फोन गरेर जानु अब ठिक भएको कुरा सुनाउनुभयो जब सर पनि डाक्टर त्यहाँबाट निस्कनुभयो तबसम्म जानुको स्थितिमा निकै सुधार आइसकेको थियो डाक्टरले केही औषधि पनि दिएर छोडेका थिए अनि भोलि एकपटक यहाँ आएर जानुलाई हेरिदिने आश्वासन दि पनि दिएका थिए उहाँलाई निस्कन लाग्दा मैले डाक्टर सरसँग सोधेँ डाक्टर साहब तपाईँको फिस जुत्ता खुवाउने विचार छ कि क्या मलाई आदेशरको घरमा आएर कसैलाई जाँचेको फिसमा कसरी लिन सक्छु ऊ त साथी हो मेरो तर मैले उसलाई साथ दिन सकिन उनी केही क्षण रोकिए अनि अफसोसपूर्ण स्वरमा भने देश विदेशमा समेत नाम कमाएको यति ठूलो मानिएको बालरोग विशेषज्ञ भएर पनि मैले उसका कुनै सन्तानलाई बचाउन सकिनँ तर आज उसको घरको कम्पाउण्डभित्र यो बच्चीलाई यसरी ठिकठाक छोडेर जाँदा मलाई यस्तो महसुस भइरहेको छ कि मैले कमसेकम आदेशको एउटा सन्तानलाई बचाउन सकेँ डाक्टर आदेश सरले डाक्टरको हात समाउनु भयो हिँड्यार अब मलाई छोडेर डाक्टरले बाहिर निस्कँदै भने म आँखाभरि आदर बोकेर बाहिर जाँदै गरेका उनीहरूलाई नै हेरिरहे त्यसपछि मैले त्यस्तो स्थिति फेरि कहिले आउन दिइनँ म जानुको अझै धेरै ख्याल राख्दथेँ समय द्रुत गतिले दौड़िरह्यो अनि समयसँगै म पनि मैले बाह्र कक्ष आफ्ना थुप्रै अप्ठ्याराहरूको बावजुद स्कुलको सबै रेकर्ड तोडेर पास गरेँ आँसी तानुन गरेर पास भए तर ऊ दङ्ग थिए प्रिन्सिपलले मेरो पिठी ठोकेर मलाई बधाई दिए अनि आफ्नो व्यवहारप्रति खेद प्रकट गरे रिजल्ट सुनेर म सिधै आमा भएको ठाउँमा गएँ उहाँलाई अँगालेर मैले अवरुद्ध स्वरमा भने आमा म पास भएँ तर म खुसी छैन किनकि जिया भाइ खोइ आमाले शान्तरमा भयो, मैले स्तब्ध भएर आमालाई हेरेँ जिया भाइ खोइ उहाँका आँखाहरू कहीँ शून्यमा केन्द्रित थिए तर उहाँ मेरो नाम लिइरहनु भएको थियो मलाई लाग्यो आज फेरि मेरो नाम सार्थक भयो दुई साढे वर्षपछि आमाको मुखबाट पहिलोपटक मेरो नाम निस्केथ्यो त्यो पनि आजको दिन म आमालाई समातेर घन्टौँ त्यसै बसिरहे निसाले पनि दोस्रो श्रेणीमा एसएलसी पास गरी मेरो रिजल्ट निस्केको भोलिपल्ट जब म पत्रिका बाँडिसकेर कार्यालय पुगेँ उत्तम सरले मलाई एउटा खाम दिनुभयो र खोलेर हेर्न भन्नुभयो मैले खोलेर हेरेँ त्यहाँ मेरो नाममा एउटा नियुक्ति पत्र थियो जसमा लेखिएको थियो कि म अर्थको निर्माण शाखाको कर्मचारी थिएँ आजदेखि त्यहाँ मेरो नामको फोटोसहितको परिचय पत्र पनि थियो अनि सर पत्रिका बाँड्ने काम हामीलाई अफसोसका साथ भन्नु परिरहेको छ कि त्यसको लागि अहिलेसम्म हामीले कुनै जियाकान्त भेटेका छैनौं तर पनि जिया हामीलाई लाग्छ तिम्रो आवश्यकता यहाँ धेरै छ उहाँले हाँस्दै भन्नुभयो धन्यवाद सर मैले भने उहाँ केही बोल्नु भएन त्यसपछि मनिषाको एघार कक्षाको पढाइ शुरू भयो म आफूले पनि पत्रकारिता विषय लिएर अगाडि पढ्न शुरू गरेँ अब म बिहान क्याम्पस जान्थे अनि दिउँसो कार्यालय मानी पनि स्कुल जान थालिसकेकी थिए जब जानुले बोल्न शुरू गरी सर्वप्रथम मलाई नै आमा भनेर सम्बोधन गरी मैले विभोर भएर उसलाई छातीमा टाँसेँ ते पीता लाख मि कोशिश करी रहे उस मैं दीदी भना नो सीक्त सिकिन् कहीं आमा दीदी भनी दी हार खा मनीषा मिता अब शांत भईस एक दिन डाक्टर उहां घर लगन चाहे लग्न सकने कुछ सुनायो मनव मा खुशी पागल नहीं आमा घर आएपनी मनीषा मिता नजिक पर्न डरां तथापि आमा अब शांत होब उ केवल दुई जिया अनि एउटा भाई जो पनी उहां को सामुन्य पर्थ्य वहां भो जिया भाई खोई बाकी महसूस होने पलटीदी उठन बसिद्हो बस मैं अपने हाथ में वहां खाना खुआउंथे नुहाईदिथे लुगा फेराइदिथे अहां का हरेक काम अपने हाथ ले तर मनीषा मिटा सकभर यह सब बास्न खोजते मानी वहांसगुस्र जान्थे जानूपनी वहां का काख में उफ्ल थी तर उसंग आमा यहीं सोध्हन्थ्यो जिया भाई खोई जिंदगी अज कठिन तथापि अब यह कष्टकर भाई लगे अर्थ पब्लिकेशन बात प्राय कु न कुछ तालीम को कहीं नई सेमिनार को पाइक होन्थ्यो जहां कि मेरे बोलने प्रतिभा देखकर सभीजना अचम्भ पढ़ते जति जी मोली होते गए मैं आपूला आदेश सरसंग नजिकीक पाएं हुन तदिति मैमसंग साहे नजिकीएक थे तर आदेशर को कुरा अब मीटिंग मा, मा, आदेशर मा कुरा कुछ मीटिंग में अंतरक्रिया में आदेश सर मैं सामिल करो मर एक कुछ ध्यानपूर्वक सुन्थे बुझे कोशिश करते हां मैं क्वा एउटा में सीमित नराखकर हरक काम सीक्न प्रेरणा दीहनीिटिंग प्रूफ रीडिंग एडिटिंग म हरेक काम में एक साथ पुख्त हो हफ्ता में सात दिन काम करते यदि घर को क्ई जरूरी काम पर्यटन म काम में हिंस जिसमद पांच दिन डबल शिफ्ट होन्थ डिप्लोमा दोसरो वर्ष में पुग्दा नपुग्ते मेरे तलबले पांच अंक नागि सको थी दोसों परीक्षा सकिनासाथ मेरे जिम्मेवारी अज बढ़ो अर्थ पब्लिकेशन ने एवं ठूल फड़को मारे को थी विजयदशमी को दिनदे अर्थले प्राइवेट चैनल शुरू तै भागदौड़ में कति बेला छुट्टी सको पत्त भेन मनझन व्यस्त हो अब कई चिंता थे मेरे घर को खर्च एकदम सीमित थी आमा को औषधी जानू को दूध चामल नून तेल रषा मिता का ससना छिटफुट खर्च बाहे अरुण क्षेत्र खर्च निये मान मैसा कसर सतरे राखे क्य मैं पैसा को कमी भोगे थी पैसा को महत्व बुझे थीं अ शक्ति देखे थीं ते फालतू एक पैसा खर्च करते थे घर र हम घर छिलखेल पुग्ने तरकारी हमी क्वाटर अगाड़ी जगह में उब्जाऊ्यौ यहांसमें कहीं ताजा तरकारी टिपे मानी जो मठ वर्षकी थी चो को पसल में बेचे आऊथे मनीषा मिता उस कराउंथे मानी तलाज तला लगे तरकारी बेचना जान काज चोर्ण गई कोई रफु हो जसलाई सुनेर मनिषा र मिता अझै रिसाउँथे अनि म छक्क पर्थे मलाई उसका हरेक शब्दहरूबाट फुच्चु जिआएको छल्को आउँथ्यो अग्ली दुब्ली लामो लामो खुट्टा भए कि मानि कहीँबाट पनि आठ देखिन देखिन्थेन ऊ एकदमै कम बोल्थे तर जे बोल्थे त्यो एकदमै सठिक र स्पष्ट हुन्थ्यो पहिले सधैँ मेरो लागि खाना छुट्याएर आफूहरू खाएर मनिषाहरू सुतिसकेका हुन्थे म आएर प्राय चिसै स्टोभ यस डरले कि त्यसको आवाजले सुतेकाहरूलाई बाधा हुन्छ खाना खान्थे कहिले त्यसै सुत्थे तर अब मानी मलाई कुरेर बस्थे खाना तताएर दिन्थे मसँगै बसेर खाना खान्थी. खान्थे पटक उसलाई त्यसरी कुरेर बसेको देखेर मैले छक्क पर्दै भने थिएँ मानी त के गरिराखे यति बेरसम्म नसुतेर तँलाई कुरिराख्या दि उसले भने तर मानी यति अबेरसम्म दिए आज तँसँग बसेर खाना खान मन लाग्यो त्यसैले उसले स्टोभ बाल्न तर्खर गर्दै भने मानी स्टोभ नभाल सुतेकाहरूलाई डिस्टर्ब हुन्छ केही हुँदैन दि त्यसै पनि सबैको निन्द्रा पुगिसकेको छ उसले तटस्थ स्वरमा भने त्यसपछि मैले लाख कराउँदा कराउँदै पनि उसले स्टोभ बाली खाना तोताई मलाई पस्केर दिए अनि आफू पनि लिएर बसे मेरो मन भरिएर आयो थाम्दा थाम्दै पनि आँखामा आँसु भरियो यसरी त मलाई आमाले पनि खाना खुवाउनु भएको थिएन मनिषा र त कुरै छोडौं मैले टाउको उठाउन सकिनँ त्यसपछि त यो सधैँको नियम नै बन्यो ऊ मेरो ख्याल राख्थे कमसेकम कोसिस गर्थे जानुको ख्याल राखे आमाको ख्याल राख्ने कोसिस गर्थे धेरै सानै थियो ऊ तर उसको मन एकदमै ठुलो थियो मानिससँग मैले यही सिकेँ कि आफ्नो पनको र स्नेहको लागि मान्छे ठुलो होइन मन ठूलो हुनु पर्दो सर ऐसे मैं यो व्यवस्था करे थे कि मेरे सारा कमाई बैंकमें जान्थ सीधे जरूरी बेला मैं अलिक लिया बस बाकी मई जीया खरकम केटाकस छोटो काटी केस दस खुलि जींस च्या सिला टी शर्ट हाट र छाला शरीर जहां मसुक देखिथेन तेसरो वर्ष को शुरू अदिति मैम ले कपाल नकाटना आग्रह कर तर म्याम म त तबदेखि कपाल काटिरहेछु जबकि म नौ वर्षको थिएँ मलाई त त्यो पनि याद छैन कि लामो कपालमा म कस्तो देखिन्छु मैले भने त्यसैले त भनेको जिया आफूलाई हेर्ने कोसिस गर धेरै भयो सिधा अगाडी हेरेर एकरो दौडेको अब एकै क्षण रोकिएर सुस्ताएर अघि बढ म जिया मलाई थाहा छ तिमीलाई अझै अगाडि जानु छ तर एकै क्षण सुस्ताएर अघि बढ्यो भने तिम्रो रफ्तार अझै तेज हुनेछ मैं कहीं बोल सकिन सुस्ताओं संग उ के, के मतलब थी, थी मैं ठा छ तर मैं कपाल काटना छोडीदे मनीषा बाहर कक्षिया सकटन कैंपस में स्नातक तह में भर्ना भिता एसएलसी अनातक सीध्याए मगा बढ़ चाहन थी, सर थी तर सर रदिति मैम को जिद्दी में मैं स्नाकोत्तर तह को भर्ना करे च्यानल अर्थमा म निर्माण शाखा हेर्थेँ अनि अर्थ पब्लिकेसनमा म एडिटिङ र प्रुफ रिडिङको काम हेर्थेँ तर मेरो काम यतिमै सीमित थिएन सरले यति धेरै जिम्मेवारी दिनुभएको थियो कि अर्थ पब्लिकेसन र च्यानल अर्थमा आदेश नेपालपछि अर्को महत्वपूर्ण व्यक्ति मनै थिए मानौ त्यसो त उत्तम सर हुनुहुन्थ्यो आनन्द राज सर हुनुहुन्थ्यो केदारमान सर हुनुहुन्थ्यो विक्रमजङ्ग सर हुनुहुन्थ्यो तर उहाँहरूको पनि हरेक निष्कर्षमा जियाले सम्मिलित हुनै हुन त त्यहाँ अरू पनि यस्ता कर्मचारीहरू थिए जो मेरो कुरा काट्थे मेरो अर्थमा भएको स्थितिसँग इर्ष्या गर्थे मलाई पटक्कै मन नपराउनेहरू पनि थुप्रै थिए त्यहाँ तर मलाई कसैको परवाह थिएन मनिषा र मिता अब प्राय मलाई अलि राम्ररी लुगा लगाएर लगा हिँड्न आग्रह गर्थे भन्थे दिदी तेरो जिन्स र यो खुइलिएको टी सर्ट कति दिन अब त सक्सेस् नि कमसेकम अलि सधैँ लुगा लगाएर हिँड अब त यो दस ठाउँमा रफुल गरेको जिन्सको पिछा छोड म केवल मुस्कुराउँथे तर मानी भन्थे उसले नयाँ लुगा लगाउन थाल्यो भने तिमीहरू के गर्छौ नि मनिषा र मिता रिसाउँदै भन्थे हेर्दी मैले टाउकोमा टेकाएर यसले अरूलाई त मान्छे नै गन्दिनँ अनि मानीलाई कराउँथे तँ यति सानी भएर मुखमा जे आयो त्यही बोल्न लाज लाग्दैन अनि ठुलालाई लाज लाग्दैन ठुलो हुनुको अर्थ नबुझ्न यस्तो हुन्थ्यो मानेको जवाब आधारणय श्रोताहरू तपाईँ यति बेला सुनिरहनु भएको छ रेडियो एकानब्बे दशमलव छ मेगा हर्षको तरंगमा कार्यक्रम स्पर्श र कार्यक्रम स्पर्शमा आज हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको सातौं श्रृंखलाको वाचन गरिरहेका छौं तपाईँहरू कार्यक्रम स्पर्शका यसअघिका श्रलाहरू पनि सुन्न चाहनुहुन्छ भने हामीलाई हाम्रो फेसबुक पेजमा लाइक गरेर फेसबुक पेजमा हामीले राखेका स्ट्याटसहरूमा लिंक पाउन सक्नुहुनेछ सोही लिंकमा क्लिक गरेर कार्यक्रम स्पर्शका अनि उपन्यास अर्थका यसअघिका खलाहरू सुन्न सक्नुहुनेछ तपाईँ डाउनलोड गरेर आफूसँगै राख्न पनि सक्नुहुनेछ ऊ जति जति ठुली हुँदै थिए ऊ त्योति म प्रति हुँदै थिए ऊ मेरो लुगा धुन्थे जुत्ता पुसेर राखिदिन्थे मेरो मन पराई नपराईको ख्याल राख्थे एक दिन शनिबार त्यो एउटा दुर्लभ शनिबार थियो जब म दिउँसोको खाना सबैसँग बसेर खाइरहेको थिएँ उसले खानामा लट्टेको साग पस्की जुन मलाई अति नै मनपर्थ्यो तर घरमा अरू कसैलाई मन पर्थेन त्यसैले घरमा पर कहिले पाक्थेन मैले खुसी भएर कुनै प्रतिक्रिया व्यक्त गर्नु अघि नै मनिषा र मितालाई एक स्वरमा भने छि लट्टेको साग बारीमा यत्रो तरकारी हुँदाहुँदै यो दाउरीले केही नभेटेर घाँसपात खोजेर पकाए हेर्न एक दिन पर्न छ भनेर उसलाई खाना बना भनेको त दाउरीलाई यो थाहा नै छैन कि यो घरमा कसलाई के मनपर्छ तिमीहरूलाई खुब थाहा छ उसले कठोर स्वरमा भने त्यसैले त तिन सय पैँसठी दिन त्यहीँ पकाउँछौ जुन तिमीहरूलाई मनपर्छ कहिले सोध्छौ कि मलाई के मनपर्छ आमालाई के मनपर्छ जियालाई के मनपर्छ कुरा गर्छन् मनिषा र मिता केही बोल्न सकेनन् अनि सधैँ झै आँखामा आँसु भएकोले मैले टाउको उठाउन सकिनँ त्यो दिन अदिति म्यामले दिउँसो फोन गरेर मलाई घरमा बोलाउनु उहाँले त्यसरी मलाई अपरजट घरमा बोलाएको यो पटक थियो त्यसैले म के दर दर जान। चिन्तित हुँदै उहाँको घर पुगेँ आदेश सर पनि घरमै हुनुहुन्थ्यो म भित्र पस्नसाथ मेमले भन्नुभयो जिया तिमीसँग ब्याङ्कमा अलिकति पैसा छ म झनै चिन्तित भएँ पैसा त छ तर कति चाहिँ हेर्नुपर्छ तर किन मैले आशंकित हुँदै सोधेँ जिया चेकबुक लिएर आओ, अनि आदेशसँग जाऊ तर म्याम कहाँ मैले तीव्र उत्कण्ठापूर्ण स्वरमा सोधेँ सर र म्यामले मुखामुख गरेर मुस्कुराउनु भयो अनि सरले रहस्यात्मक मुस्कानका साथ भन्नुभयो हामी हाम्रो सब एडिटर साहबलाई घर किन्न जाँदैछौँ अहो मलाई बल्ल महसुस भयो कि उहाँ मेरो कुरा गरिरहनु भएको थियो बुद्ध म्याम आँस्नुभयो तर म्याम म कसरी घर किन्न सक्छु मसँग कहाँ त्यति पैसा हुन सक्छ म त काठमाडौँमा त के यसको वरिपरि पनि घरको आफ्नो घरको कल्पना गर्न सक्दिनँ मैले बिस्तारै भने मूर्ख छौ तिमी सरले कोमल स्वरमा भन्नुभयो जो मान्छे रितु हात सहाराबाट निस्केर केवल पाँच वर्षमै लाखौं कमाउँछ उसले नगरेका कल्पनाहरू कसले गर्न सुहाउँछ तर सर मलाई थाहा छ तिमी जे गरिरहेकी छौ अर्थको लागि त्यसको बदलामा एउटा घर त अर्थले नै दिन सक्छ तिमीलाई तर मैले तिमीलाई धेरै नजिकबाट चिनेको छु त्यसैले म त्यसो गर्न सक्दिनँ तिमी धन्यवाद सर तर म पहिले मेरो कुरा जिया मेरो एउटा साथी छ उसको ब्याङ्कले एउटा घर लिलाम गर्न जाँदैछ हुन त त्यो घरसँगै अरू पनि थुप्रै घर र जग्गाहरू लिलाममा छन् तर यो घर यहीँ नजिक र हाम्रो मतलबको छ त्यसैले यदि यो गर यसको सही मूल्यमा बेक्ने हो भने तिमीले भने झै तिमी यसको कुनै कल्पना गर्न सक्दैनौ तर यो ब्याङ्कले आफ्नो साउ र ब्याजको लागि यसलाई लिलाम गर्दैछ र लिलाम गराउने ब्याङ्क मेरो साथीको हो सर म कसैको व्यवस्थाको फाइदा उठाएर केही चाहन्न सरले असहाय भावले म्यामलाई हेर्नुभयो होइन यो केटीले कहिले कसैको कुरा पूरा गरी सुन्छे म्याम चिडिँदै कराउनु भयो अब हामीले बोलेर नसक्दासम्म चुपचाप बस्छ एकदम चुप मैमले मतिर औँला ठड्याउँदै भन्नुभयो मैले आफ्नो चोरी औँला ओठसँग जोडेँ सरको आँखामा हल्का मुस्कान उदायो मैमले टाउको घुमाउनु भयो मलाई थाहा थियो उहाँको ओठमा मुस्कान थियो अनि यो फल नै दुर्लभ थियो मेरा लागि यो घरको परिवारको नाममा एउटा बाबु एउटी आमा र उनीहरूको लाखौँ कामनापछि जन्मेको छोरो थियो छोरो यस्तो निस्क्यो कि उसकै कारण आमाले मृत्यु अघालिन् आफ्नो ड्रग्स र अरू पनि दुर्व्यसनको लागि आमालाई फकाइफुल्याई मन्जुरी नामामा ल्याप्चे लगाएर सही गरेर घर लगेर रा धितो राखिदिएछ ब्याङ्कमा बिचरी अनपढ आईमै त्यसबेला मात्र थाहा पाए जब ब्याङ्कले घरमा नोटिस टाँस्न ल्यायो सुनेर बुढीले सहन सकेनन् एक्लो बुढासँग त्यति सामर्थ्य थिएन कि उनी ब्याङ्कको ऋण तिर्न सकुन् मले सल्लाह त दिए थिएँ घरको बैना लिएर ब्याङ्कको ऋण तिर्ने अनि घरलाई दिने, तर बुढालको यस्तरी मोहभङ्ग भयो कि उनले उजाड स्वरमा भने कसको लागि पैसा छोडेर गएँ भने त्यही कुलङ्घारको हुन्छ बरु ब्याङ्कले नै खाओस् मेरो स्वास्नीको मृत्युको जिम्मेवार त्यो पापीलाई म एउटा फुटेको कौडी छोडेर जान चाहन्न ब्याङ्कले दया देखाएर मेरो साथीले मेरो अनुरोध मानेर घर पहिले लिलाम गरेन तर अब बुढा एक महिना अघि बिते त्यसैले अनि छोरा म नबोलिरहन सकिनँ जेलमा छ ब्याङ्कले हिजै गएर जरुरी कागजहरूमा वकिलको रोहबरमा सही गराएर ल्याइसक्यो आइएम सरी सर तर म यो क्वाटर छोड्न चाहन्न तपाईँहरूलाई आपत्ति भए मलाई थाहा छैन तर मलाई त्यहाँ बस्न बसिरहन कुनै अप्ठ्यारो छैन मैले बिस्तारै भने म्यामको आँखामा आँसु उम्लियो सरले उहाँको हातसम्म मात्र आश्वासनपूर्ण भावनाले थपथपाउँदै मतिर हेरेर रह भन्नुभयो हामीलाई थाहा छ अनि हामी तिम्रो यो सोच यो आफ्नो पनको सम्मान गर्छौं तर जिया हामी पनि त्यति धेरै स्वार्थी बन्न सक्दैनौं हामी केवल हाम्रो सजिलो हाम्रो स्वार्थको लागि तिमीलाई सर्वेन क्वार्टरमा जीवन बिताउन बाध्य गर्न सक्दैनौं यो बाध्यता होइन सर बरू आशीर्वाद हो हाम्रो टाउको माथि तपाईँहरूको सरमा यही पहिलो छत थियो जसलाई जियाले निसङ्कोच घर मानेकी थिए अनि यहीँ घर यस्तो थियो जसलाई जियाले परिवार मानेकी थिए अनि तपाईँहरूलाई थाहै छ कि जिया त्यति स्वार्थी छैन कि उसले अलि ठुलो घरको लोभमा सानो घर र परिवार छाड्न सकोस् मैले दृढ स्वरमा भने म्याम ह्ल चियर अघि बढाएर मलाई अँगाल्न आउनुभयो उहाँले मलाई अँगालेर अवरुद्ध स्वरमा भन्नुभयो छोडेर नजान दिनै त यो सब गरिरहेका छौ बच्ची आफ्नो स्वार्थमा अन्दो भएर हाम्रै आसपासमा यसरी बाँध्न लागिरहेछौं कि तिमीलाई कमसेकम हाम्रो जीवनमा त तिमी, जीवन तिमी कहीँ टाढा जाने कल्पना पनि गर्न नसक म्याम यसपटक मेरो पनि आँसु निस्कियो तर जिया कति चिज यस्तो हुन्छ जुन तिम्रो मेरो लागि सहज र सुविधापूर्ण भए पनि समाजको लागि असहज हुन्छ यसपटक सरले भन्नुभयो यो घर नभेटेको भए पनि तिम्रो लागि केही त व्यवस्था गर्नै थियो अर्थ पब्लिकेशनले किनकि की? यति प्रतिभावान निष्ठावान कर्मचारी गुमाउने त कल्पनासम्म पनि गर्न सक्दैनौ हामी त्यसमाथि यो टाँसिएको घर टाँसिएको घर म सतर्क भए कै यो टाँसिएको घर हरिष्ण बाँझेको त होइन जसको छोराले मान्छे मारेर मेरो कुरा पूरा नहुँदै सरले सहमति सूचक टाउको हल्लाउनुभयो जिया यदि हाम्रो पर्खाल फोडेर एउटा गेट मात्र राख्यो भने घरबाट यहाँ आउन क्वाटरबाट यहाँ आउन भन्दा कम समय लाग्छ म्यामले भन्नुभयो तर मसँग त्यति पैसा कहाँ छ र त्यहीँ त म भन्दैछु सरले उत्साहपूर्ण स्वरमा भन्नुभयो तिमीसँग जति छ त्यति तिमी हाल बाँकी अर्थले हाल्छ तर सर म्यामले मलाई चुप लान इसारा गर्नुभयो अर्थमा डबल सिफ्ट काम गर्छौ तिम्रो एउटा सिफ्टको पैसा हरेक महिना अर्थमै जानेछ यो घरको किस्ता स्वरूप फरक यति नै हुनेछ कि ब्याङ्कमा भए तिमीले ब्याज तिर्नुपर्थ्यो तर अर्थले तिमीसँग ब्याज लिने छैन अनि जियाकान्त यो कुनै फेवर हुने छैन किनकि आजको मितिमा तिमीले कुनै पनि नाम चलेको पत्रिकामा गएर यहाँ पाए जति नै सुविधासहित काम माग्यौ भने ऊ खुसी खुसी तयार हुनेछ नपत्याए गएर सोध्न सक्छौ अब मसँग बोल्नको लागि विरोध गर्नको लागि केही बाँकी थिएन त्यसैले म चुप बासे जिया तिमीले स्वीकार गरे हामी आफ्नो तर्फबाट यो घर तिमीलाई किनेर दिन सक्छौ तर हामी तिम्रो स्वाभिमानको कदर गर्छौं त्यसैले हामी चाहन्छौ कि तिमी नै निर्णय गर यो घर तिमीले किनेनौ भने अरू कसैले यही बोलमा किन्नेछ तर यदि तिमीले किन्यौ भने जिया तिमीले आफ्नो घर पाउनेछौ अनि हामीले तिमीलाई पाउनेछौ आफ्नो नजिक आफ्नो वरिपरि सधैँ सधैँका लागि मेमले भापूर्ण स्वरमा आँखाभरि आँसुका साथ भयो त्यसपछि मैले केही गर्नै परेन केवल ब्याङ्कमा जम्मा भएको पैसा झिकेर आधेश्वरको जिम्मा लगाइदिए एक हप्ता नबित्ता नबित्दै एक हप्ता बित्ता नबित्तै म जियाकान्त पण्डित त्यो घरको मालिक भएँ एक दिन रानी खर्कबाट हिमाअन्टीले दिएको एघार हजार रूपियाँको भरमा गर्भवती असोस्ता आमा र तीनवटी बहिनीहरूको जिम्मेवारीलाई आफ्नो मानेर सहाराको खोजीमा निस्केकी त्यो 15 वर्षकी जियाको कल्पनामा पेटभरी खान र आङ ढाक्ने लुगासमेत अटाउन डराइरहेको थियो अनि आज आठ वर्ष बित्ता नबित्तै ऊ काठमाण्डुको मुटुमा अवस्थित एउटा घरको स्वामी थिए अर्थ पब्लिकेशन जस्तो देशकै ठूलो र प्रतिष्ठित संस्थामा एउटा प्रतिष्ठित पदमा काम गर्थे हो, हो के यो सत्ता नै थियो त के म मेरो दुस्स्वप्नाहरूबाट अब बिउजिसकेकी छु जहाँ आज म उभिएकी छु त्यो के वास्तविकताकै धरातल हो त मैले विश्वासै गर्न सकेँ एकदमै आधुनिक शैलीको त थिएन तथापि अगाडि पछाडि टन्न जग्गा छोडेर बीचमा बनाएको घर पुरानो भन्ने थिएन सातवटा कोठारु भएको चिटिक्क परेको त्यो दुई तले घर मेरो लागि त कुनै राजमहल भन्दा कम थिएन मैले नमान्दा नमान्दै आदेश सरले मान्छेहरू खोजेर घर सफा गर्न मात्र होइन अलिअलि हेरिफेर रंगरोगन समेत गर्न लगाइदिनुभयो तिमी चिन्ता नगर जियाकान्त म यो सबको पैसा जोडेर तिमीसँगै लिन्छु सरले आस्तै भन्नुभयो त्यो त केही थिएन सर तर अर्थले यति धेरै लगानी गरिसकेको छ मेरो लागि त्यसमाथि यो मामलामा आदेश पक्का व्यापारी छ जिया फाइदा नहुने ठाउँमा ओ एक रूपियाँ खर्च गर्दैन विश्वास गर तिमी यो सबैभन्दा धेरैको लायक छो अतिथि म्यामले हाँस्दै भन्नुभयो अतिथि म्याम र सर दुवैले मिलेर मसँग घरलाई चाहिने अलिअलि सामान किनाउनुभयो जुन म किन्न चाहन्थिन कति सामन तो घरम थे जिसमर् कति तो मैम्ले छानेर फाल लग्न भदेश सर के आप दुई घर को में आवज जावत कर गेट राख हम घर आदेश स्वर को भाई सामान तरपी हम घर छतवा आदेश सर को विशालघर को कौशी में झियल में भैया क्रा कर मिल आदरणीय श्रोताहरू एथेन्जल्सम्म तपाईहरूले सुन्नु भएको उपन्यास साहित्यकार सानु शर्माको उपन्यासको सातौं श्रृंखलाको वाचन थियो आगामी हप्ता कार्यक्रम स्पर्शमा आठौं श्रृंखलाको वाचनमा साहित्यकार सानु शर्माको उपन्यास अर्थको बाँकी अंशको वाचन लिएर उपस्थित हुनेछौ तपाईसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गद्य सामग्री छन् भने तपाईंले हामीलाई पठाउन सक्नुहुनेछ